नमस्ते सबैलाई म नारायणी खड्का रेडियो सगरमाथा र शैलीथीहरूको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा म आज पनि नयाँ अङ्क लिएर आइसकेको छु आज चौबाटोको उनाचालिसौँ भाग हो उनाचालिसौँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ टिकाकै दिन स्मृतिलाई भेट्न सारा उसको घर जान्छे आमाको लागि भए पनि रोएर बस्न नहुने कुरा साराले उसलाई सम्झाउँछे उता ठुल मम्मीको घरमा टिका लगाउन पुगेकी साराको अमनसँग जम्का भेट हुन्छ दिनेश मामाले साराको आफूसित बिहे भइसक्यो भनेर अमनलाई धम्क्याएका पो रहेछन् उसले पनि त सारालाई मन पराउँदो रहेछ कि अमन र साराको कुरा अगाडि बढला थाहा पाउन आउन सुनौ चो नयाँ अङ्क सारा अमन तिमी यहाँ कसरी ए मेरो ठुलामा घर हो मेरो मम्मीको फुबुको छोरीको ए अनि तिम्रो हाम्रो नि आफन्त पर्छ मलाई रिलेसनसिप एक्सप्लेन गर्ने चाहिँ आउँदैन ए सरी ए इस इस ओके मलाई एक्सप्लेन गर्ने किन परेर मेरो घर यति नजिकै हो ए ओके दसैँ कस्तो भयो त ठिकै म जान्छु है सारा अस्तिको लागि सरी किना? क्लासमा केटाहरू यत्तिकै हाँस्दिएर एकदमै इन्सेन्सेटिभ छन् हाँसे जस्तो लाग्यो लाग्छ आएम सो सरी मिसअन्डरस्ट्यान्डिङ भएछ खासमा मलाई लुनाले त्यहाँ फेसबुकमा त्यो एउटा ट्रल देखाइदिएको थिएँ आइएम सो सरी ए हाउज यर हजबेन्ड टिका लगाउन एक्लै आएछौ त वाट ओ सरी के भनेको तिमले मैले उहाँलाई भेटेको थिएँ सो आई नोट अप्ठ्यारो मान्नु पर्दैन हस्बेन्ड सरी सरी मलाई त बेनै भयो जस्तो लागेको थियो बाहिर बिहे भइसक्यो अनि राम्रो हुने छैन भनेर ए त्यही भएर हो तिमी मसित नबोलेको वहाँ मलाई मन पराउनु हुन्थ्यो बिए पनि गर्न खोज्नु भएको थियो म मानिन अनि त्यो मान्छे त हुँदैमा बुद्धि हुँदो रहेनछ त त्यो त हो मलाई तिमीसँग बोलेको वा बाइकमा लिएर हिँडेको देखे राम्रो हुँदैन रे? अहिले कहाँ हुनुहुन्छ उहाँ किन फेरि मसित हिँडेको देखेँ भने के गर्छ कि भनेर म तिमीसित नबोलेको त्यो मात्र भएर चाहिँ होइन है मतलब आई एन्ड यु भाँडा पनि कस्तो जता खायो उतै घुसार्ने बानी हो पेट भरेपछि कमसेकम खाएको भाँडा त माझ्ने ठाँ लगाएर राख्नु नि नमाझे पनि अनि उता मान्छे आको बेला मलाई भाँडा खोज्दैको होइन सताउन नि कति सताउने हो होइन कति झन् झन त फङ्सन गरिरहेको छ एकताल भनेपछि त पुगिहाल्यो नि पुगिहाल्यो नि एकताल भनेर त्यही भएर थपक्क टिपेर लगेर राख्याङ नगर चाहिने कुरा गर्यो भने त दुखिहाल्छ नि टाउको त्यस्तो राम्रो घर थियो केटा पनि कतै राम्रो काठमाडौँमा घर छ कोठामा बसेर पढिरहन नि पढ्दैन उसैलाई राम्रो हुन्थ्यो भनेर रा। हो अँ मैले त को भलो चिता जस्तो गर्ने साउतानी आमा त जत्ति गरोस् न साउतनी नै हुने रहेछ त्यही नि एकताल के जान्थ्यो र वर्षानी घर बेला थियो ठुल दिदीले मेरो लागि ला कति गरिसन कति खिन्न पारेर फर्काइदिनु मेरो छोरी अहिले बिहे गर्दिन भन्दा खिन्न माने मैले के गर्ने त तरिका हुन्छ नि भन्ने के एकताल केटाकेटी कुरा गर्न दिँदैमा के बिग्रन थियो त होइन तपाईँलाई त म कुरो अरेरै सुन असाध्यै अबुझ मान्छे हिजो राति म टोइलेट जाँदा मसै नै स्वरमा कोसित कुरा गरिराथे निको चाल छैन तपाईँको छोरीको भने म छुच्ची भइहाल्छु अँ पत्रै मात्र पढिरहनु अहिले सुने नि नसुने जस्तो गऱ्यो पछि बिग्रे भत्केसित हो नि मलाई गुहानी हेर सरस्वती तैँले यी सबै कुरा मलाई पहिला नै भनिसके भोलि दिन दिन्छ आज कर कर गरेर दिमाग खराब नपार्थ मेरो सधैँ त्यही त हो नि मुखबाट निस्किने दिमाग खराब पारि दिमाग खराब पारी अहिले त धेरै मान्छे भयो क्या नि हिजो अस्ति त रोड पुरै खाली थियो काठमाडौँ पनि यस्तो शान्त हुन्छ भनेर पत्याएरै नलाग्ने किलो भयो तिमीहरूको कि दसैँ हाम्रो भन्दा पनि सानै मलाई टेन्सन भयो तिमीलाई किन यति छिटो फर्कन लाग्यो भने घरमा के भन्यो जे भएको त्यही नि बुवा पनि हिजै उता इन्डिया फर्किनु भएको नि त अनि सँगै निस्केको बुढाको पेन्सन निस्किने बेला भएन हुन त भइसक्यो नि ननिस्किनु भएको यता आएर नि के गर्ने हो रिटायर्ड लाइफ अब दुई वर्षपछि निस्किन्छु भन्नुभएको छ तिमीलाई था के थाहा घरमा के कुरा भएको म तिमीसित फोनमा बोलेको सुन्नुभएछ के अरे अनि चाल्नेको छैन ओहो म पानी लिन किचनमा जाँदै थिएँ अनि सुनेको के भने त बुढाले बुवाले ए काठमाडौँमा घर छ कोठामा बस्नु पर्दैन एकचोटि हेर्न दिदीमा त के हुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मम्मीले अनि बुवाले चाहिँ बिहे नै नगर्ने भएपछि किन हेर्नु पर्यो भनेर खराइदिनु भयो बुढा बल्ल ठिक ठाउँमा आएछन् सबै मम्मीले भान्ने हो कि कि बिए गर्ने हो त मेरो आफ्नै त छैन बुवा आमाको घरमा राख्छु नि माग्न आम् एउटा सोधु के कुरा युवराज अङ्कल तिमीलाई कस्तो लाग्छ राम्रै लाग्छ दुई तिन चोटि मात्र भेटेको छु किन अभेयहरूको के नाता पर्ने हो सानो बुवाको साथी अनि बिजनेस पार्टनर पनि ए ए, ए, ए। किन यत्तिकै खुब केयर गर्नु हुँदो रहेछ सानीमाको नि अँ बुढाले निकै सहयोग गरे यसपालि बिचरा उनको त दसैँ दौडा दौडमै दोड़ गयो तिमी अस्ति उतै सुत्यौ है अँ लक्ष्मी दिदीको घरमा पाहुना रहेछ नि मलाई पनि रात परिसकेको नि त सानीमाको साथी हुन्छ भनेर युवराज अङ्कलले पनि उतै सुत्नु भन्नुभयो अनि नभए पुऱ्याइदिन्छु भन्नुभएको थियो फेरि म उतेसुत त्यो अंकल अनम्यारिड हो उमेर पनि भयो होला है तिस पैँतिस बढी त भयो किन बिहान गरी बस्यो होला है यतिकै तिमीलाई सेकेन्ड म्यारिज कस्तो लाग्छ होइन डिर्स पछिको खै अँ त नि तिम्रो विचार चाहिँ के हो भने मलाई मलाई माला युवराज अङ्कलले सानीमालाई माया गर्नुहुन्छ जस्तो लाग्छ नि अस्तिमा भेट्न जाँदा के त कस्तो केयर गर्नुभएको त्यस्तो केयर जो पाएँ त्यसैले गर्दैन नि मिलन अनि के त मलाई सानीमाको जिन्दगी कस्तो नीरस लाग्छ ला। के उमेर पनि कति नै भएको छ र एक्लो जीवन बाँच्न कति गाह्रो हुन्छ होला अबकोपट्टिबाट पनि सन्तोष भन्ने कुरा छैन अनि उनीहरूको बिए गराइदिने भनेको सानीमाले हुन्छ भन्ने त गर्न के प्रब्लम भयो तिमीलाई के थाहा एक्लिएको तिमी कि वा अबलाई पनि त छोरा जस्तै गर्नुहुन्छ के अरे अङ्कलले अब यहाँ तिमीले मैले मात्र कुरा गरेर हुन्छ त म त अबसम्म कुरा गर्ने हो यो कुरा साम्य भएपछि नगर त्यसले बुझ्दैन किन बुझ्दैन बुझाएपछि डिप्रेसनको औषधी खाइरहनु भएको छ सानीमा थाहा छ तिमीलाई यदि सानीमा मरेर सानो बाउ बाँचेको भएसम्म बिहे नगरी बस्या हुन्थे त्यति बेला ससुरालीले समाजले के भन्ला भनेर अड्किन्थ्यो र भइहाल्यो नि त अबसित कुरा गरौँला हामी पनि त्यस्तै छौँ कि त्यो अबले के देखेको छ आमाको दुःख एक्लोपन त्यत्रो घर छ घरभरि जताततै मरेको बाउको सम्झना छ उ जहिले बाहिर बाहिर दगुरी हुन्छ कहिले मुभीरे कहिले फुटचल रे कस्तो फुट कस्तो विचार आउँछ होला सानीमाको मनमा कति रुनुहुन्छ होला एक्लै बाँच्ने जागर कसरी जुटाउनुहुन्छ होला त्यसले आमाको ठाउँमा बसेर सोच्ने भने थाहा पाउँदैनौ खोइ सोचेको म भएको त आँटेर आमा तिमी अर्को बेगर भनिदिइसक्थे सानिमा एकदमै हिम्मत भएको मान्छे हो अरे सानैदेखि मम्मीले भने जतिसुकै हिम्मती लोस् मिलन एउटा स्टेज आउँछ कि मान्छे ब्रेक हुने सानीमा ब्रेक भइसक्नु भयो साइकेट्रिस्ट र डिप्रेसनको औषधीले मात्रै धानेको हवेको लागि बाँचेको हो सानीमा उहाँको आफ्नो जिन्दगी त सकिसक्यो ल नि त कुरा गरौँ म चाँडै मऱ्यो भने तिमी चाहिँ बिहे गर्नु है पागल, मलाई लैजाऊ गर्दिनँ मलाई कस्तो ठाउँमा के बोल्नुपर्छ भन्ने थाहा छैन कतै बस्नु पाएन हुन्थ्यो नि है कस्तो खुट्टा दुई मलाई त खाजा खाने हो त मलाई नि भुक लागिरहेछ खोइ दे उट्टा खोला छैन खाजा हान्टाउ अघिदेखि हेरिरहेको छु ऊ त्यो छ तदेखिरहेको मिलन पख पख न यता ऊ त्यो प्रशान्त होइन नदेखियो है यता यता प्रशान्तै हो केटी चाहिँ को रहेछ चिनेको होटो खिच न मेरोमा ब्याट्री छैन खिचिहाल न उठ्न लागिसके ह त्यस्तो गर्नु र दिदी बहिनी साथीभाइ होला नि त्यही त पवित्रसित सोधौँला खिच त छ है पैसा तिर्दैछ ऊ हके यता हो बाइक लिन आउँदैछु केटी पनि बस्यो त बाइकमा पवित्रले त बागलुङ गाँस घुम्न भन्दै थियो यता पो घुमिरहेछ प्रशान्तसँग भेटिए कि यो केटी को होला के चल्दैछ प्रशान्तको जिन्दगीमा यो थाहा पाउँ त अर्को हप्ता कुर्नै पर्छ आजको अङ्क तपाईँलाई कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ला चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जी मेल डट प्रतिक्रिया पठाउनुहोला आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू शालिग्राम गौतम दुर्गा कार्की र आर्यन न्यौपानेलाई धन्यवाद त्यसै गरी नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढा थोकी साथै सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मंगलबार दिउँसो दुई बजे चौबाो सुन्दै गर्नुहोला